अभिव्यक्तिको अर्को माध्यम उद्गार नयाँ सरुवा भईआएको हुलाके झै झोलामा सूर्यको एउटा पुलिन्दा बोकेर छानामाथि नयाँ सरुवा भईआएको हुलाके झै झोलामा सूर्यको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर भारी अल्छी पाइला सारेर भित्ते घडीको लङ्गुर हल्ली रहेछ उसको पदचापले ट्वाक ट्वाक ट्वाक ट्वाक निस्तेज भई आकाश पल्टेको छ पल्टे न्यास स्रो अनुहार पारेर बेमौसमको वर्षाद बेला कुबेलाको बादलको गड्याङ गुडुङ आकाशलाई पखाला लागेको छ आकाशलाई पखाला लागेको छ विष्णुमतीको फोहोर हैजे पानी पिएर टोवा सहनाईको बेसुरा ध्वनिबाट निस्किरहेका छन् सहनाई को बेसुरा ध्वनिट निस्किस हैजा का है असंख्य अदृश्य कीटाणु मध्यान्ह चर् घाम सारा रूखो आंग कन फेरी एक चोटी नया वर्ष आया वर्ष आये फेरी एक चोटी भित्ता को कैलेंडर में आप जीवन को भिषा झुंड एक चोटी सघी साधी सूची बना फेरी एक चोटी साधी सूची बना फेरि एकचोटि भयानक बम बोकेर उडिरहेका हवाईजहाज र रकेट मुनि बसेर लेख्नु छ प्रियजनहरूको नाममा सफलता शान्ति र दीर्घायुको शुभकामना पत्र लेख्नु छ प्रियजनहरूको नाममा सफलता शान्ति र दीर्घायुको शुभकामना कवि भूपी शेर्चनको यही चर्चित कविताबाट आजको उद्घारको उठान गरेका छौं नयाँ वर्ष दुई हजार चौहत्तर सालको उपलक्ष्यमा रेडियो नेपालका तमाम श्रोता र सृजनशील मनहरूमा सुख शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना कार्यक्रम उद्गारको तर्फमा छ सोचे जस्तै भने जस्तै रहम्रो नयाँ वर्ष पुरा रहोस् जिन्दागीको अधुरो सपनको चहना नयाँ वर्षको अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारलाई नयाँ वर्ष विशेष बनाउँदैछौ बिहिबार बिहान नौ बजे प्रसारित कार्यक्रम उद्घार शनिबार राति साढे बजेर आइतबार राति तीन बजेपछि पनि पुनः प्रसार हुन्छ नयाँ वर्ष विशेष आजको उद्घारमा घरदेश र परदेशका कविहरूको कविता प्रस्तुत गर्छौं बेलायतबाट कवि डा मुकुल दाहालजीले नयाँ वर्षकै सेरो कविता पठाउनु भएको छ नमस्कार म मुकुल दाहाल बेलायतको स्कटल्यान्डबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नयाँ वर्षको शुभकामनासहित एक कविता पढ्न गइरहेको छु शीर्षक समयको नाममा एक कविता समयसँग अगाडि मात्र जाने सडक छ पछाडि फर्कने बाटो छैन जब पुस्तकको पाना जस्तो गरी कसैले नपल्टाई समय पल्टन्छ सा नयाँ सालमा म उसको उजुरी पेटिकामा गुनासाहरू छिराइरहन्छु मेरा केही क्षणहरू जो समयले हराइदियो मेरा केही दिनहरू जो समयले लिएर गयो तर फर्काएन समय तिम्रो ठुलो घरमा यी सबै मानिसहरू जीव जन्तुहरूका जीवनका एक एक पल राख्ने कत्रो दराज होला तिम्रो बङ्गलाको मूल ढोकाको साँचो कता होला म सुटुक्क छिरेर त्यो ढोकाबाट केही मेरा प्रिय पलहरू धुन खोज्न चाहन्छु मेरो जुङ्गाको रेखी बसेको त्यो वर्ष छ वर्षपछि बाबा मुङलामबाट घर फर्केको त्यो दिनको खुशी र सुख म खोज्न चाहन्छु त्यो दिन समयको दराजको कुन घरमा होला जुन दिन मेरो प्रेम पत्र पाएर लाजले रातो भएको थियो मेरी प्रेयसीको गाला समयको कुन कोठामा होला मेरो परिवार रुखका सग्ला खम्बामा उभिएको तले घरमा सरेको त्यो दिन आमाका आँखामा बलेको खुशीको उज्यालो कता होला समयको निजी निवासमा सबै कुरा छन् तर खोज्ने कसरी त्यो जुनलाई छै गएर खोलामा पौडी खेलेको साँझ कहाँ होला भत्किएर गएको घर छेउको चौतारो केटा केटी छँदा हामी छेपारा जस्तो घस्रिएर चढिरहने सती सालको धागो चुडिएर उड्दै उड्दै कतै गएर हराएको थियो चङ्गा समय बोलिदिने भए पनि माग्न हुन्थ्यो आफ्ना प्रिय पलहरू समय सुन्ने भई कुरा मेरा चिन्ताहरु लिएर जा भन्नुहुन्थ्यो समयको देशमा अदालत भए पनि शिकायत दर्ता गराउन हुन्थ्यो मुद्दा हालेर तारे खेप्न हुन्थ्यो तर अगाडी मात्र गइरहने समय जब अर्को सालतिर लाग्छ मसँग कुनै पाय हुँदैन रोप्ने समय जस्तै नथाक्न समयकै आँगनमा टाङ्न थाल्छु डोरी रङ्गी चङ्गी मुस्कानहरू टाँसिदिन्छु शुभकामना दिन थाल्छु समयलाई नै शुभकामना दिन थाल्छु एक अन्त प्रवाहलाई कवि डा मुकुल दहाल दहालजीलाई कार्यक्रम उद्गारको तर्फबाट हार्दिक धन्यवाद अब कवि नारायण राज चौला गाई नयाँ वर्ष विशेष गजल शुभकामनाको रूपमा सुनाउँदै हुनुहुन्छ उमंग रर्षली आओ नया वर्ष उमंग रर्षली आओ नया वर्ष सुनौलो किरण छर् उधाऊ नया वर्ष सुनौलो किरण छर् उधाऊ नया वर्ष सुनौलो किरण छर् उदाऊ नया वर्ष प्रेम रद्भाव प्रेम रद्भाव झोली भि बोक प्रेम रद्भाव झोली भि बोक सबको घरमा धाउ नयाँ वर्ष नेपाली सब घरमा धाउ नयाँ वर्ष सुनौलो किरण छर्दै उदाओ नयाँ वर्ष सीता अनि भ्रिकुटी बुद्धको यो देशमा सीता अनि भ्रिकुटी बुद्धको यो देशमा शान्तिका ती गीतहरू गाउ नयाँ वर्ष शान्तिका ती गीतहरू गाउँ नयाँ वर्ष सुनौलो किरण छर्दै उदाओ नयाँ वर्ष गरीब दुखीका मुटुमा बजिरहने गरिब दुखीका मुटुमा बल्झिरहने गरीबी दुखीका मुटुमा बल्झिरहने सिलाइ देऊ न तिमीले सिलाइ देऊ न तिमीले घाउ नयाँ वर्ष सुनौलो किरण छर्दै उदाऊ नयाँ वर्ष हिमाल पहाड तराई, हिमाल पहाड़ तराई कोही छैन पराए गजलको अन्तिम शेर हिमाल पहाड़ तराई कोही छैन पराई, यस्तै सन्देश संदेश दी एक गराव पनि धेरै धेरै धन्यवाद कार्यक्रम उद्गारको तर्फबाट अबको कवि क्रममा हुनुहुन्छ कवि रूप रसाइली उहाँले पनि साक्षीमा पारी खाडी मुलुकबाट कार्यक्रम उद्गारलाई यो कविता इमेलबाटै पठाउनु भएको हो नमस्कार म रूप र शैली विश्वकर्मा कास्की घाम्रुक दुई फुलिवाङ आज मैले वाचन गर्ने कविताको शीर्षक छ मूल ढोका हाम्रो मूल ढोका भन्दा हाम्रो घरको मूल भन्दा बढी मानको हाम्रो घरको मूल ढोका भन्दा रङ्गी बिरङ्गी एउटा ढोका छ आमा ऊ हाम्रो घरको मूल ढोका भन्दा बढी मानको हाम्रो घरको मूल ढोका भन्दा रङ्गी बिरङ्गी एउटा ढोका छ आमा ऊ पर आमा त्यो ढोका नाघेर अझै पर गए भाँडाकुटी खेल्ने उडार भेटिन्छ हो बैंस किन्ने बजार भेटिन्छ हो पसिना जलाउने आगो भेटिन्छ हो सपना देखाउने घाम भेटिन्छ हो आमा आमा मैले कैयौं पटक ओहर दोहर गरेँ त्यो मूल धोका, आमा मैले कैयौं पटक ओहोर दोहोर गरेँ त्यो मूल ढोका त्यो ढोका भन्दा पर अझै पर न फाइखाना छ हाम्रो लागि खरानी भरिएको चुलो छ तिम्रो लागि नैंस बिगने बजार मेरा न पसीना जलाउने आगो छघ को सपना देखने घाम को पटुकी पका हरेक साज को खान खाना तल टिमघर्ल उल तिमी पटुकी पका हरेक साज खाना खाना तल टिमघारी उलदा उक्लदा से मालिकाई द पठाउँदा फर्किँदा तिम्रो बुढ्यौली हात समातिर पाइखाना जाँदा आउँदा खकार दानीमा खरानी भर्न भान्सा कोठा पस्दा निस्कदा मलाई तिम्रै सामु हरेक दिन हाम्रै घरको मूल ढोकामा ओहोर दोहोर गर्न मन छ आमा आमा आखिर केका का लागि मैले ओहोर दोहोर गर्नुपर्छ हरेक वर्ष आमा आखिर मैले ओहोर दोहोर गर्नुपर्छ हरेक वर्ष हाम्रो घरको मूल भन्दा बढी त्रिभुवन विमानस्थलको मूल ढोका धन्यवाद मूल यही कविता सुनाउँदै हुनुहुन्थ्यो कवि रूप रसाइली रूप रसाइलीजीलाई पनि कार्यक्रम उद्गारको तर्फबाट हार्दिक धन्यवाद अबको कविक्रममा हुनुहुन्छ कवि प्रगति राई मेरो कविताको शीर्षक पनि बसन्त यो बसन्तको सिजनमा चाहिँ अलिकति प्रेममय कविताहरू हुने भएकोले मैले पनि यो प्रेमको कविता लेखेको छु कविता छ फुल र फलाम जित्ने प्रयास गरेकै हुँ भए बलको बल लगाएकै हुँ आखिर प्रेममै हारेर मर्नु लेखिएछ मलाई ठिकै छ प्रेममै हारी मरौंला आमाको दुध पिएर हुर्किएकै हुँ दुःखको सामु फलाम भएर उभिनु छ दुखहरूले म माथि गाली बर्साउँछ निशाना एक्लोपन भोग प्या अपमान सबै बर्साउँछ सहदा सहदै नसकेपछि लुकेर आमा सँग माफी माग्छु कि म मा फलाम हुन सकिन कही पल्ट मलाई लता पनि म फलाम हुने हर प्रयासमा छु बसन्त तिम्रो प्रेम मेरो विरुद्धमा हुनेछ किनकि तिमी मलाई फुल हुन सिकाउँछौ फलाम हुने, हुने मेरो रहर बुझेर होला म भन्दा पर पर गएर फुल्दछौ पार्कहरूमा फुल्दछौ धनीहरूको बगैँचामा फुल्दछौ टाढिनु पनि जान्नु पर्छ नि धनीहरूको गेटमा पो फलामे म आउन सक्दिनँ त पार्कहरूमा मलाई केले छेक्छ र अगाडि मलाई निल तयार अजंग मेसिन पछाडि मलाई झम्टिर्न तयार सिंह जस्तो साऊ यी दुईको बीचबाट म कसरी झिप्लिएर तिमी कहाँ आइपुग्छु तिमी नचिनिन्ने भएर सेतो फूल रातो फुल बैजाने फुल फुल्दछ तिमीले जतिसुकै रूप फेर रा, फेर रङ भर मलाई विश्वास लागे त अरूलाई देखाउन प्रमाण चाहिन्छ चा। आफ्नो लागि त विश्वास नै ब्रह्माण्ड हो अब झुपुक झुपुक भएर फुलेका थुङ्गाहरू देख्दछु संगठन छाडेर हिँडेका सदस्यहरू चाहिँ मेरा अङ्गहरू नियन्त्रणमा रहँदैनन् हातहरू तिमीलाई छुन झम्टन्छन् थुङ्गाहरू मेरा आकार ओट गलाले स्पर्दछ खै तिमीले सुभासना फेरेको खोइ त तिमीले आत्महत्या फेरेको खै त तिमीले प्रेम गर्ने बानी फेरेको छल्न पनि जान्नुपर्छ नि के ढाँट्नु तिम्रो नजिक आएपछि आमाको दुध पिएको त के कुरा आमालाई नै बिर्सी पठाउँछु थाहा छ तिमी मेरो फलाम हुने रहर बुझ्दे र मेरो आँखा हाँगा छाडेर प्रेमका बलिदान थाल्देऊ मेरो मुटु पनि पेट कम्बर मुनि खल्तीतिर लाग्छ मेरो मुटु त्यतै कतै रक्तामे छटपटाइरहेछ म न फुल हुन सके म न त हुन सके आमा मेरो मुहान रहेछ प्रेम मेरो समुन्द्र रहेछ यो मुहान समुद्र बिसको म जाब सानो खोला कति दुःखले बग्नु परेको बसन्त फलाम हुन पनि तिम्रै प्रेम चाहिने रहेछ चा। नत्र त खिया लागेर तुरिने पैछु जित्ने प्रयास गरेकै हुँ, हुँ। आखिर प्रेममै हारेर मर्नु लेखिएछ मलाई ठिकै छ प्रेममै हारी मरौला हस्त नमस्कार बसन्त कविता सुनाउँदै हुनुहुन्थ्यो कवि प्रगति राई प्रगतिजी पनि कार्यक्रम उद्गारको तर्फबाट धेरै धेरै धन्यवाद अभिव्यक्तिको को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुन नेता प्राध्यापक र कविहरूले सुनन् इतिहासको प्रत्येक आन्दोलनले सुनोस् अभिव्यक्तिका विभिन्न विधा साहित्यिक गतिविधि सृजनाका पाटा र बाटाहरू यहां अेडियो नेपाल तरंग तरंगमा कार्यक्रम उदगार सुनी रहती को अर्क मध्यम उद्घार में यहां सृजना पठान सक् पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्ट बक्स नंबर छ सौ चौतीस रेडियो काईडी हजुर यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा नयाँ वर्ष विशेष कविताहरू कविकै बोलीमा प्रस्तुत गरिराखेका छौ आज उद्गारमा समेटिएका अधिकांश कविताहरू कोरियाका कवि मनहरूले वसन्त कवितामा सुनाउनुभएका कविताहरूलाई पनि उद्गारको सातु शामल बनाएका छौ अबको कवि हुनुहुन्छ कवि पृथक प्रकृति कविताको शीर्षक अध्ययनशील भएर उज्यालो खोजिरहेछौ आँखाभरि सपना पालेर साकार पार्ने जमकोमा जुटे कि छौ चुनौती कुल्चना अठोट लिए कि तिमी शुभकामना छ मैले साथ दिने बाचा गरे साथी यो पुरुष प्रधान समाज फोस र आदर्श सामन्ती संस्कारले बुनेको जाल निरकुश शासन षड्यन्त्रकारीको षड्यन्त्र र टिरहे भन्छन् बीस बिनाको सर्प र एक बिनाको मान्छे काम लाग्दैन भन्छन् बिस बिनाको सर्प र एक बिनाको मान्छे काम लाग्दैन त्यसैले साथी अब पहाड आधी हुन सकौ चुनौती कुल्झन सृष्टिमा फुल्न साकार पार्न हाम्रो सपना साक्षी राखेर रा, फक्त लुङमा आशीर्वाद मागेर आमासँग प्रार्थना गरौं तागेरा सुमाथाको उचाइ बनेर अग्लिरहोस् गन्तव्य मलाई विश्वास छ साथी हाम्रो आस्थाको दीप जलिरहनेछ सचेत तथा अपनाऊ गन्तव्यमा पाइला साह्रो विचार कहिले मर्दैन मर्छ भौतिक शरीर विग्रासिन्छ भौतिक धन गर्नुहुन्न आत्मा समर्पण खानु हुँदैन अस्तित्व रक्षार्थ हाम्रो गन्तव्य निश्चित छ च्यातिने चा। छ यो काल रात्री एउटा बिहानी उदाउने छ जसमा म हुनेछु हामी हुनेछौँ सम्पूर्ण आधा आकाश खोल्नेछ अनि सँगसँगै गाउने छौँ उन्मुक्तिको गीत धन्यवाद कवि पृथक प्रकृति उन्मुक्तिको गीत कवितामा गाउँदै हुनुहुन्थ्यो। उहाँलाई पनि कार्यक्रम उद्गारको तर्फबाट धेरै धेरै धन्यवाद। अबको कविक्रममा हुनुहुन्छ कवि ऐश्वर्य श्रेष्ठ। कविताको शीर्षक छ बूढो गुरास मेरो घरको छानो टेकेर खस्यो तीन तारा। मेरो घरको छानो टेकेर खस्यो तीन तारा रातो भाले बास्यो कुखुरी का गर्दै तर सुकी रहे भे जुरुक्क उठ्योग समय जुन को आंग बाटा को पसीना तप्प तप्प बुढ़ेस काल में को छाती उदांगो चिओ बुढ़े काल में गुरास को छाती उदांगो चिओ सुको को खरंग चि खुटा लुग लुग काम थो शिशिर चलने बतास गिज्या बूढ़ो गुरासला हल्लाए रड़ा खोजो ठोटो लुसु मूसु हाँ को मानस जस्ते हल्ली रहो जहां को मत को मानस जस्ते हलो जहां को नागा में गुरास छर्न न सके यौवन को सुगंध तरूणी बैंस का पातर छाड़े भमरा को सुणे कलेजी ओठ देखेर लट्ठिने घाम आजकाल नजिक आउँदैनन् कलेजी ओँठ देखेर लट्ठी घाम आजकाल नजिक आउँदैनन् अर्ध नग्न शरीर हेरेर नाच्ने हावा क्षेत्री उक्लेर चिहाउँदैन टुप्पोमा फुलेको एक थुङ्गा गुरास सम्झेर प्रियसी यादहरू त्यो बाटो धाउँदैन टुमा फुलेको एक थुङ्गा गुरास सम्झेर प्रियसी यादहरू यो बाटो धाउँदैन गुराँसको रक्सी पिएर ओह्रालो लागेको ओरन्ठेला उमेर उत्तिसको घारी नागेर बुढो गुराँसको पाउमा कहिले हुनुहुन चिहानमा फुलेको काँस जस्तो भीरमा झुन्डेको बुढो रुखमा एक थुप्रो रातो गुरास धन्यवाद ऐश्वर्य फेरि पनि कविता क्रमलाई जोडी भुलिचस मेरो दैलाको तिज भुल्छ लाग्दो दसैँ बुढो घर बामाको आशीर्वाद र वैशाखी उमेर अनि भुल्छ छोला रातो माटो चिप्रो बाटो देउसी तात तातो सेल र गुलियो चिया अनि दिदीको यो डुढे हात र सिङ्गे तिहार भाइ म तँलाई सम्झिरहन्छु घाम डुबे पनि जुन डुबे पनि सोलीफिस्टोले ढेराको रस सुस्ता पनि सम्झिन्छु तँलाई भाइ म तलाई, तलाई सम्झिरहन्छु चौतारीमा दाउराको भारी बिसाएर घन्टौँसम्म त्यही अडेश लाएको ढुङ्गो सुनसुमाएर बस्छु म त्यही चौतारो भएर गुज्रिँदा भाइ तँलाई कहाँ कहाँ सम्झिन्न म मोहने गराउँदा दाँदैमा खुट्टा अड्किएको पनि सम्झिन्छु गोठालोमा दुस्रे बर खन्यौँ पानी अमला खादै। जलुकु टिपेको पनि सम्झन्छु प्रत्येक पल्ट आकाश गर्जिदा यो छातीमा मुन्टो लुकाएको सम्झिन्छु सम्झन्छु भाइ सम्झिन्छु चिउरी फल्दा चिउरीका बोट भरि बयर पाक्दा बैरका झ्याङ भरी झरी पर्दा ओतिने भोर्लाको झ्याङ मुनि ओडार पनि गएर हेर्छु गर्मी हुँदा तिल्किनीको दुवामा डाइब हानेर पानी खाँदै निस्केको पनि परिवर्तन भइस त्यो पनि परिवर्तन भइस त्यो पनि गहिरी खेत जोतेर साँझ घर आउँदा सेनाले लच्छार पच्छार पारे तँलाई भोलिपल्ट आँचीलाई हान्दा हान्दै विद्रोहीले आँखा छोपेर चार दिन गाय पारे तलाई सेनाले आतंककारी बनाए विद्रोहीले जासुसी बनाए तँ त्यहीदेखि लाटिन थालिस आमाले छोरो बचाउन नौगेडी मुन्द्री बुलाकी सबै मासिन् तँ गाउँ नछोडेको मान्छे एकै बाजी परदेश तेही साल सालदेखि हो यो झुले गोरु अरूले हालेको कुनो खाँदैन नयाँ मान्छे हिँडेपछि कान ठाडा बाटामा नजर ओछ्याउँछ सुनेको हुँ तँ रोबट सँगसँगै खट्छ सर रोबट सँगसँगै हिँड्छ सर यता भोले को देखा तो समझे कत रोबस पो मन चाटा साट करीस्र तर यसपालि महँगो स्मार्ट फोन लाग्यो बैर्सेको रैनर छ र यो भाइको चिनो भनेर त बस्ने कोसेलाको पीडा सँगै सँगालेर राखेको छु यसपालि तल्ला घरे ठुल दाजु तल्ला घरे ठुल दाजु बिजोडी हात बोकेर आउनुभयो देखेर त्यही चौतारीमा गई धेरै बेर रहे म सुनाउनु भयो पल्ला गाउँका कृष्ण मास्टर पनि अपाङ्ग हुनुभयो रे टाडा अर्कै जिल्लाको भाइ भट्टी पड्केर मरे रे टाढा अरकै जिल्लाको भाइ भट्टी पड्केर सात महिना अस्पताल बसेर अर्कै अरकै देशको मान्छे त मेसिनले पेलेर कुखुराको सुली जस्तै बनायो अरे मेरो ज्यान आधा भयो भाइ मेरो ज्यान आधा भयो म बेहोस जस्तै भने आमालाई यी कुरा सुनाउन सकिनँ मैले दाजुलाई सोधिस अरे तैँले गाउँको बारेमा हो भाइ गाउँ गाउँ जस्तो छैन हो भाइ गाउँ गाउँ जस्तो छैन गाउँ गाउँ जस्तो हुन गाउँमा तिमीहरू छैनौ अरू बेला त त्यस्तै हो भाइ त्यस्तै हो बुढ़ा बाई मसिनो पी आई चाड़ बाड़ी बड़ी बिथोल मैं चिट्ठी दीदी को मैया सुनाथ कवि सुरेन्द्र काी कार्यक्रम उदगार को तर्फवाद आजको कार्यक्रम उद्गारलाई नयाँ वर्ष विशेष बनाइराखेका छौ अबको कविक्रममा हुनुहुन्छ कवि प्रहलाद पोखरेल नयाँ वर्षको शुभकामना कवितामा यसरी दिँदै नयाँ वर्ष सङ्घर्षको याम होला दरा पाइला होस राखी चलाउ नयाँ भावना गीतमा गुनगुनाऊ नयाँ काव्य भाषा सभामा सुनाऊ नयाँ वर्षमा आइलाग्लाम चुनौती समस्या लगारेर टाढा भगाऊ प्रजातन्त्रको मन्त्र यो काम लागोस् सधैँ स्वच्छ संयन्त्रको याम जागोस् जहाँ हुन्छ षड्यन्त्रको बोलबाला त्यहाँ पारदर्शी नयाँ घाम लागोस् नहोस् देश अन्यो लजधानी बनुन् देशवासी सबै स्वाभिमानी भगाएर आलस्यको सुस्त बानी युवा भावना साथ जागोस् जवानी सुरक्षा प्रणाली बनाएर चुस्त बनुन् व्यक्तिका जिन्दगी तन्दुरुस्त सधैँ सप्रियोस् सिर्जनायो समस्त नहोस् देशको तेजिलो सूर्य अस्त जहाँ जुरमुर आएर हिँड्छन् जवान त्यहाँ उड्छ पक्कै सही स्वाभिमान जहाँ जुरमुर हिँड्छन् जवान त्यहाँ उड्छ पक्कै सही स्वाभिमान जहाँ जुट्न सक्छन् सधैँ नौ जवान त्यहाँ झुल्किएला सुनौलो बिहान उदाई नया सूर्यको तेज आज जुरुक्कै उठोसियो सुतेको समाज युवा शक्तिको जोसमा शक्ति जो हो सजागोस् नयाँ वर्षमा देश यो मुस्कुराओस् युवा शक्तिको जोसमा होस जागोस् नया वर्षमा देश यो मुस्कुराओस् धन्यवाद को को धरे धरे धरे को को को आज को उदगार नया वर्ष विशेष कवितामय उद्गार बनाय आज समेटे सब कविमा में कार्यक्रम उद्घार को तर्फवा फेरे धन्यवाद दया वर्ष दुई हजार चौहत्तर साल सबी को अन्हार उजील्याोस पुनः शुभकामना भन्द य उदगार बा म रमेश पौड़े विदा मग्छ नमस्कार मेरो सिंह मिमिलाए आज त नेपाली ल तिम्रो कपालबाट फुलोस् बैशाखमा फुल्ने पहिलो फुल तिम्रो गालाबाट फुलोस् मेरी आशा गुरु तिमीलाई इन्द्री गुर तिमीलाई मेरी उषा मिलाई मेरी ताराको जोति मिलाई आजको सिङ्गै दिन ति मिलाए मेरो सिङ्गै मन मिलाए ती सबैमा नयाँ उमङ्ग भर न सका आजको उमेर लि एक दिनभर त बाँच्न सका मेरी पारको दि दिमिलाजनीई